अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा र यो कार्यक्रम अर्पण शुभ साँझ स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ प्राविधिक मित्र राज्यसँगै म उपस्थित भइसकेका छौं तपाईँकै लोक संगीतको सहायत्री म दिवस मगर कार्यक्रम अर्पण शुभसाँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे सम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा कार्यक्रम अर्पण शुभसाँझ रेडियो अर्पण एक सय दैनिक प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ आधा घन्टे व्यवसाय लिएर कार्यक्रम अर्पण शुभसाँझको व्यवसायमा हामी विभिन्न किसिमका लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ हामी कहिले रमाइला लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले मर्मेश्वरसी लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ हामीले बजाउने लोकदोरी भाका मार्फत आफ्ना आफन्तजन इष्टमित्रलाई सम्झना सन्देश राख्न मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ स्वागत हेलो नमस्कार नमस्कार क्या को जगत जगत दिन अब सम्झना अब तपाईँ दाजुको लागि धन्यवाद अनि र आज को दाजु हुनुहुन्छ दाजुको लागि भन्यो र अनि अर्बन होल युनिटको लागि र अर्बन एरिया जस्तो सुनेर बस्नु भएको उहाँहरू सम्पूर्णको लागि र मेरो घर पर्या मम्मी बहिनी दुइटा अनि अविनाश निर्मल हजुरआमा बुवा सम्पूर्ण जग्गा चाहिँ बाङ भनेर चिने नचिने सम्पूर्णलाई सुनाउने र सम्झिन चाहन्छु हुन्छ जग्गाजी कार्यक्रम आउँदै गर्नु अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते यति बेला कुरा जगत चिपाङ आउनु भएको थियो आफ्ना आफन्त मित्रलाई सम्झना संजु। पाक्यो कि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना कसको लागि राख्न हुन्छ सन्जुजी कार्यक्रममा आउँदै गर्न यति बेला गाईघाटबाट सन्जु आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ हाम्रो हरेक कार्यक्रममा फोन गरिराख्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ जी के कसरी दादा एसे अनि खाना है सम्झना भेना ज्यूहरू मेरा इच्छा कामराबाट सिमरन आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र आउनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म बोल्ने कोसिस गरिराखेको छु उहाँले मेरो आवाज थम्नै सकिराखेको छैन कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा हामी मिठा मिठा लुकदोरी भाकाहरू बजाउँछौँ तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि टाढे राख्ने कोसिस गर्छौँ बढे राख्ने कोसिस गर्छौँ कार्यक्रम अर्पण शुभसाजको व्यवसाय हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय व्यवसायमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा राज्यकी सारा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ मकवनपुरबाट के भन्नुभयो कोही मित्र हुनुहुन्थ्यो मैले उहाँको आवाज सुन्नै सकिँदैन हेलो कोराकबाट के भन्नुभयो अलिकति तपाईँको आवाज मैले बुझ्नै सकिरहेको छैन कोराक हो कोराकबाट रमेश चेपाङ रमेश चाहिँ के गर्नुहुन्छ तपाईँ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना कसको लागि राख्न चाहनुहुन्छ खोराक भाट्य रमेश चेपाङ आउनुभएको थियो आफ्ना आफन्त यस्तो मित्रलाई सम्झना सन्देश राख्दै हुनुहुन्थ्यो बिचमा सम्पर्क विच्छेद भइसकेको छ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ मेरो आवाजलाई सुन्न नसक्यो अन्त अन्तै बोलिराखिरहनु भएको छ कार्यक्रम अर्पण शुभ साँझको युवसाय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेकको दैनिक वस्तु त्यो कोही मित्र हुनुहुन्छ फेरि टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार धेरै मित्रहरू टेलिफोन सम्पर्कमा आउनुभएको छ तर पनि मैले बोलेको आवाज उहाँले ठम्म्याउनै सकिराखेको छैन दिउँसो पनि यस्तै भइराखेको थियो अहिले पनि यस्तै भइराखेको छ धेरै मित्रहरूले हामीलाई टाढा टाढादेखिबाट माया गर्नुहुन्छ आफ्ना आफन्त यस्तो सम्झना सन्देश राख्नको लागि आउनुहुन्छ तर पनि बिचैमा फोन सम्पर्क हुँदा निकै नरमाइलो लाग्छ फेरि पनि कोही मित्र हुनुहुन्छ आशा छ उहाँसँग पक्कै पनि कुरा हुन्छ मेरो हेलो हजुर नमस्कार सम्झना अनि अनि धादिङ बहान हुने आनजनाको लागि यति बेला कोराकबाट जुना तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कोही मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा उहाँसँग पनि मेरो कुराकानी हुन सकेन कार्यक्रममा आज धेरै मित्रहरू आउनु भएको छ हामीलाई धेरै मित्रहरूले टाढा टाढादेखिबाट माया गर्नुहुन्छ फोन गर्नुहुन्छ तर पनि उहाँहरूसँग कुराकानी हुन नपाउँदा निकै नै नरामाइलो लाग्छ र तपाईँको दिनभरिको थाकानलाई थोरै भए पनि मेटाउने कोसिस गरिराखेका छौँ मिठा मिठा लुकदोरी भाकाहरू बजाउनेछौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्यले सारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजर कह को बोलते हुई अमीषा तमंग अमिषा दी के कसरी बिताओं आज को दिन तुम कार्यक्रम में आने भाषा समझना संदेश का कस को लगी रा कुमार चिने सम्पूर्ण हुन्छ अमिषाजी कार्यक्रममा अवधि गर्नुहोला अहिले भने छुटिन्छौँ नमस्कार यति बेला खुराकबाट अमिषा तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ सुनिराख्नु भएको छ सामुदायिक रेडियो रेडियो अर्पोइन्ट एक सय चार थप्लो पाँच मेघसँग विश्वको जुन सुकैको नाममा रहेर पनि सुनिराख्नु भएको छ डब्लु डब्लु गरेर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार हजुर हेलो धेरै मित्रहरू टेलिफोन सम्पर्कमा आउनुभएको छ आज तर पनि कुनै मित्रको फोन हामीले लिन सकिराखेका छौँ कुनै मित्रको फोन लिन सकिराखेको छैनौँ र आजदेखि निकै नरमाइलो लागेको छ कुनै कुनै मित्रहरू चाहिँ रमाइलो तरिकाले कुरा गर्नुहुन्छ कुनै कुनै मित्रहरू चाहिँ कुराकानी हुन नपाउँदै सम्बन्ध विचेत हुन्छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार धेरै मित्रहरू आउनुभएको छ आज कार्यक्रमहरूबाट सुबसाँझको यी अवसाईमा आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना सन्देश राख्नको लागि तर पनि कुराकानी हुन सकिराखिएको छैन उहाँहरूसँग प्राविधिक मित्र राज्यले मिलाइराख्नु भएको छ प्राविधिकमा थोरै गडबडको कारणले पनि हुनसक्छ मित्रहरूसँग मेरो कुराकानी हुन नसकेको राज्यले मिलाइराख्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्यले इसारा गरिराख्नु भएको छ प्राविधिक मित्र मलाई राजी रिसा राजी हुनुहुन्छ भने म बोलिराखेको मित्र तपाईँकै लोकसङ्गीतको सहायत्री दिवस मगरको मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो धेरैचोटि मैले हेलो हेलो भन्दा पनि मित्रहरू सुनिराख्नु भएको छैन आज प्राविधिकमा थोरै गडबडको कारणले आज धेरै मित्रहरूलाई हामीले टेलिफोन सम्पर्कमा लिन सकिराखेको छैनौँ कोही मित्र हुनुहुन्छ फेरि पनि हेलो हो फेरि पनि कोही मित्र आउनु भएको थियो उहाँसँग पनि कुराकानी हुन पाएन मेरो कार्यक्रम अर्पण शुभसाज व्यवसाय सुनिराख्नु भएको छ रिडियो अर्पण एक सय चार थोरु बाँच हुने मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार खोइ मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार धेरै मित्रहरू आउनुभएको छ तर पनि कुराकानी हुन नपाउँदा निकै नै दुःख लागिराखेको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउन मिठा मिठा लोकदुरी भाकाहरू लिएर आउने गरिन्छ हरेक दिन बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मैकासमा कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार राम्रो को बोल्दै हुनुहुन्छ शुक्लालजी के गर्दै हुनुहुन्छ अहिले बसी बसो भन्नु पऱ्यो है अनि खाना खाना गए गए? मैले। आए, जी सम्झना ला। सुक्ल लामा मेरा मिना दादा, नमस्कार, नमस्कार, लामा सम्झना विदा भइसक्नु भएको छ हेलो धेरै मित्रहरू आउनु भएको छ आज टेलिफोन सम्पर्कमा र कोही कोही मित्रलाई मात्र लिन पाइराखेका छौँ टेलिफोन सम्पर्कमा सबै मित्रहरूसँग सङ्क सम्पर्क विच्छेद भएको छ र कार्यक्रम अर्पण शुभ साँझको एउटा साईमा तपाईँ पनि आउन चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ सुनिसक्नु न पाँच त्रिसठी तिन कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो फेरि उहाँसँग पनि मेरो कुराकानी हुन सकेन धेरै मित्रहरू टेलिफोन सम्पर्कमा आउँदा आउँदै सम्पर्क विच्छेद हुँदा निकै नै नरमाइलो लागिराखेको छ राज्यले इसारा गरिराख्नु भएको छ कोही कुछ मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने जमर्को गरिराखेको छु तर पनि उहाँले मेरो आवाज सुन्न सकिराखेको छैन आज दिउँसैबाट टेलिफोनमा थोरै गडबड देखाइराखेको छ धेरै मित्रहरू टेलिफोन सम्पर्कमा आउनुहुन्छ आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना सन्देश राख्नको लागि तर पनि फोनमा हामीले लिन सकिराखेको छैनौँ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार उहाँसँग पनि मेरो कुराकानी हुने छाँडकाट देखिराखेको छैन कोही मित्र आउनुभएको थियो विदा भएर गइसक्नु भएको छ बोल्न नपाउँदै निकै नै दुःख लागिराखेको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा तपाईँलाई मिठा मिठा भाकाहरू बजाउने कोसिस पनि गरिराखेका छौँ तपाईँकै सम्झना सन्देश पनि लिइराखेका छौँ कार्यक्रम अर्पण शुभ साँझको आज थोरै जा जना साथीको मात्रै सम्झना सन्देश लिइराखेका छौँ धेरैजना साथीलाई आज हामीले टेलिफोन सम्पर्कमा ल्याउन सकिराखेका छैनौँ सम्पर्क विचित भइराखेको छ धेरै मित्रहरूसँग कुराकानी जमर्को गर्दा गर्दै पनि उहाँले मेरो आवाजलाई सुन्न नसकेर सम्पर्क विचेद भएको छ निकै नै नरमाइलो लागिराखेको छ टेलिफोन सम्पर्कमा धेरै मित्रहरूले माया गरेर सम्झेर आउन चाहनुहुन्छ तर पनि उहाँलाई कार्यक्रममा लिन नपाउँदा निकै नै दुःख लागिराखेको छ र आजको कार्यक्रममा तपाईँ हाम्रो कुराकानी हुन नसकिने भोलिको कार्यक्रममा पक्कै तपाईँ हाम्रो भेट हुने नै छ यो आशा अनि विश्वास राखेको छु यति नैसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लु इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जनसुकै कुनामा राखेर पनि कार्यक्रम अर्पण शुभ साझको सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो कुराकबाट जगत चिपाङ गाई घाटबाट सन्जु इच्छाकामराबाट सिमरन कुराकबाट रमेश चिपाङ उहाँसँग मेरो राम्रो कुराकानी हुन सकेन कुराकबाट जुना तामाङ कुराकबाट अमिसा तामाङ अन्तिममा फोन गर्ने साथी कुराकबाट सुकलाल लामाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र कार्यक्रममा धेरै मित्रहरू आउनुभयो आज थोरैमा थोरै मात्र मित्रहरूलाई कार्यक्रममा सहभागी गराउन पायो र धेरै मित्रहरूलाई आज कार्यक्रममा सहभागी गराउन नपाउँदा निकै नै दुःख लागेको छ पक्कै पनि आजको कार्यक्रममा तपाईँ हाम्रो भेट हुन नसक्यो भने पक्कै पनि भोलिको कार्यक्रममा तपाईँ हाम्रो भेट अवश्य हुनेछ यो आशा अनि विश्वाससम्म प्रति यति भन्दै यतिजतसम्म मेरासलाई रेडियो सेट र तपाईको मोबाइल सेट सम्प्राउने प्राविधिक मित्रको लागि राज्यप्रति विशेष विशेष आभार प्रकट भन्दै तपाईँकै लोकसङ्गीतको सहायात्री मधिवस मगर पनि कार्यक्रम अर्पण शुभसाँझको व्यवसायबाट एउटा मिठो लोकदोरी भाकालाई पृष्ठभूमि अगाडि बढाउँदै आजको कार्यक्रमबाट उजेल पर्छु नमस्कार रुदर्शन पाइन मैं असुमा मत पाए तिम्रै मीठ मीठ कल पारेरा मन मिंदे माया बोगी आए समय रुदय पाइन महिले आसो मात्रै पाएदर्शन पाइन महिले असु गाँवघरा समाज को दर्पण सुन्न हो रेडीओ आर्पण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 सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातु रोग भिरेङ्गी योनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य सम्पर्क टाढी रत्नगर पोलि क्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे सिटी एक्सप्रेस मनी ट्रान्सफर आपको आठौ वार्षिकोत्सव को अवसर में सगौरव प्रस्तुत करद पैसा हाथ हाथ में उपहार आठ आठ मोजना में सहभागी जित्होस दैनिक आठ जना प्रूफ जैकेट प्रत्येक आठ दिन में एक जनाटफोन हर एक महीना को गते एक जना एक तोला सुन को सिक्री तेती कहा रंपर उपहार एक जना मोटर बाइक विस्तृत जानकारी को लगा नजिके को सीटी एक्सप्रेस को भुगतानी वा राष्ट्रीय दैनिक हेस्प जानकारी को लगी फोन चार दु एक्सप्रेस मनी ट्रांसफर पुर्व संभा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 हजार हमी कहाँ घर निर्माण को आवश्यक पड़ने ट्वाइलेट, बाथरूम सेनेटरी का सामान नेपाट टंकी सीशा शिखर फ्लाइवर रेडिमेड ढोका साथ ही पशुपति पैंटाल सप्लायर सेंटर्स ताम त घर बलि आकर्षक निर्माण में सहयोग हम हम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाथ बकुलर छोक रेडियोर्पण अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र पुनश्च अर्याल सप्लायर सेन्टर पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य किचन देखी बेडरूमसम स्वेशी रीस घर को लागी। फनी चर सामान सस्तो नाम लगी फर्नीचर पीमा सस्तोनीचर दंग भात हजुर हेरी हेरी अफनो घर आमा बुवा दिदी बहिनी लौ हे कसै काँडी चोक सस्तो सस्तो फर्नेछलाई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 यतातिर छोरी छोडी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता घरखोराको फेसनको पाँच लुगा जुता मनकामाना मन फ्यान्सी मन एक हजारमा हाई स्कुलको टाढीको बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजाल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 मन मना फैंसी एक हजार हन का मना फैंसी एक हजार ना हाई स्कूल रोटाड़ी को बजा मनोरंजन का लगी सुनो हजरा सुनो हजरा गोविन्द नमस्कार। खडकाको नमस्कारका सामुदायिक रेडियो रूप नेपालको संसदीय इतिहासमा नयाँ निर्णय अदालतको अपहेलना सम्बन्धी विधेयकमा अब जनताको राय लिइने राज्य पुनर्संरचना बाहेकका सबै विषयमा सहमति खोज्न आठ सदस्यीय कार्यदल गठन सहमति मार्फत सम्बोधन गर्नुपर्ने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे एजेण्डा तय गर्न सरकार छलफलमा प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान वीर अस्पतालमा चिकित्सकको हडतालले बिरामीलाई सास्ती, थारू समुदायमा लाग्ने सिक्कल सेल रोगबारे संसदमा छल्फल। आकाशे पानीको भरमा बसेका सर्लाइका किसानहरू पानी सर नपर्दा धानको ब्याड गाई वस्तुलाई खुवाउँदै डोजर प्रयोग गर्न नजान्दा अछाममा वर्षायामले ग्रामीण सडक अवरुद्ध महँगी बढ्यो डोजरको कारणले गर्दाखेरि का चाहिँ यो सुबोनेका सडकहरू ठाउँ ठाउँमा अवरुद्ध भङ्गुने अहिले त मान्छे हिँड्ने बाटो समय पत्ताल नलगाउन सक्ने कन्डिसनसम्म आइपुगेको रा, मोदी सरकार गठन पी अमेरिकी विदेश मंत्री आज भारत पूग्द इजरायल ने बिहान हवाई आक्रमण में कमती में सय जना को मृत्यु को बेचबिखन विरूद्धको विश्व दिवस मनाइरहँदा विश्वमा हरेक वर्ष महिला पुरूष र बाल बालिका गरी करिब आठ लाख मानिसहरू बेचबिखनमा पर्ने गरेका छन् नेपालमा पनि वर्षमा आठदेखि बाह्र हजार मानिस बेचबिखनको जोखिममा पर्छन उना असी प्रतिशत यौन शोषणको प्रयोजनका लागि बेचिने गरेको संयुक्त राष्ट्र संघको तथ्याङ्क छ विश्वमा मानव बेचबिखन दोस्रो ठूलो अपराध बने पनि मानव बेचबिखनमा नयाँ स्वरूप प्रयोग बेरोजगारी जस्ता कारणले नेपालमा रोक्न सकिएको छैन अदालतको अपहेलना सम्बन्धी विधेयकमा नागरिकको मत लिने भएको छ नागरिकको मत लिने गरी व्यवस्थापिका संसदबाट आज सरकारको प्रस्ताव पारित भएको हो पत्रकार कानून व्यवसायी नागरिक समाज लगायतले विरोध गरेपछि सरकारले जनताको राय लिने नयाँ अभ्यास शुरू गरेको हो कानून मन्त्री नरहरी आचार्यले जनताको प्रतिक्रिया प्राप्त गर्नका लागि पत्राचार गरियोस् भनेर दर्ता गराउनु भएको प्रस्ताव संसद भएपछि त्यसको प्रक्रिया बारेमा संसद सचिवालयका महासचिवलाई निर्देशन दिनुहुँदै संविधान सभाका अध्यक्ष सुभाष नेमाङ अदालतको अपेलना सम्बन्धी विधेयक दुई हजार एकहत्तरलाई जनताको प्रतिक्रिया प्राप्त गर्नको निम्ति प्रचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएकोले उक्त विधेयकका सम्बन्धमा जनताको राय सुझाव संकलन गर्नको लागि राय सुझाव संकलन गर्ने समय निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशन गर्न एवं अन्य उपयुक्त माध्यमद्वारा प्रचार प्रसार गर्न व्यवस्थापिका संसदको महासचिव श्री मनोहर प्रसाद भट्टराईलाई निर्देशन गर्दछु जनताको राय अनुसार विधेयकलाई अन्तिम रूप दिइने कानुन मन्त्री नरहरि आचार्यले जानकारी दिनुभयो यस प्रक्रियाले अदालतको अवहेलना सम्बन्धी यो विधेयकमा अहिले उत्पन्न सबै प्रतिक्रियालाई समुचित ढङ्गले सम्बोधन गर्न सक्नेछ भन्ने विश्वास सरकारले लिएको छ त्यसैले सम्मान्य सभामुख महोदय अदालतको अवहेलना सम्बन्धी विधेयक दुई हजार जनताको प्रतिक्रिया प्राप्त गर्नको निमित्त प्रचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु संसदीयमा यसलाई र दुर्लभ मानिन्छ सरकारले भारतसँग भएको सहमति र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण बारेमा संसदलाई जानकारी गराएको छ परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले हालै सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा भएका सहमति बारेमा व्यवस्थापिका संसदको <Whats> बैठकलाई जानकारी गराउनु भएको हो मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने र सका लागि सरकारले सबै प्रकारका तयारी गरेको सम्बन्धमा जानकारी गराउनु भएको छ तेइस वर्षपछि गएको दस गते भएको आएको बैठकले दुई देशको सम्बन्ध र सहयोग विस्तारका लागि दिशानिर्देश गरेको पनि बिहान भएको संसदीय समितिको बैठकमा जानकारी गराउनुभयो त्यो स्वीकार भएर आयो र त्यहाँबाट क्लियरेन्स भयो भने त्यो सम्भावना छ चा। यसमा चाहिँ नि फान्स मेगावाट भन्दा बढीको यसको वर्कआउट चाहिँ नि नेपाल इन्भेस्टमेन्ट बोर्डले गर्ने भावनाले त्यहाँ उहाँहरूले काम गरिराख्नु भएको अवरोध छ यसैबीच विभिन्न दलका नेताहरूले भारतसँग भएका पुराना सन्धि सम्झौता पुनरावलोकन गर्न माग गरेका छन् सम्वाद क्लबले आज राजधानीमा गरेको कार्यक्रममा पर्यटन तथा नारीक उड्डयान मन्त्री भीमप्रसाद आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सरकारले आर्थिक विकासका एजेण्डा प्राथमिकताका साथ अगाडि बढ़ाउने जानकारी दिनुभयो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा तय गरिने एजेण्डामा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक बोलाउनु भएको छ सभामा रहेका तीस र बाहिर रहेका नेकपा माओवादी सहितका एकतीस दलको बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले सीआईएमलाई जानकारी दिएको छ भोलि विहान आठ बजे प्रधानमन्त्री कार्यालय सिम्मदरबारमा हुने छलफलमा सरकारले तय गर्न खोजेका एजेण्डालाई अन्तिम रूप दिइनेछ विगतित संविधान सभामा रहेका विवादित विषयमा सहमति खोज्न आठ सदस्यीय कार्यदल गठन गरिएको छ संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले राज्य पुनर्संरचना बाहेकका सबै विषयमा सहमति खोज्न आठ सदस्यीय कार्यदल गठन गरेको हो आज बसेको बैठकले गठन गरेको कार्यदललाई साउन बीस गतिसम्म विवाद समाधान गरी प्रतिवेदन बुझाउनु पर्ने तोकेको छ यसैबीच संवैधानिक सम्वाद सं तथा सहमति समितिले संवैधानिक समितिले गरेको निर्णयको स्वामित्व लिँदै स्वामित मस्यौदा लेखनका लागि मस्यौदा समितिमा पठाउने भएको छ सा। सहमति भइसकेका एघार विषय लेखनका लागि संविधान सभाको पूर्ण बैठकमा पठाइनेछ सभामुख सुभाष चन्द्र निमंगले गोर्खा फूज का नंद प्रसाद अंपति को स्वास्थ्य स्थिति को बारे में संसद जानकारी कराने सरकारला निर्देशन रूलिंग अंपति छोरा को हत्या का दोषी कारवाही को मांग करते लामो समयदी अंशन करमोंग दंपतिलायमित स्वास्थ्य उपचार करे में संसद जानकारी